उपक्षीय अस्पताल परिसर व्यान नागे औषधि बिक्री करते साझा स्वास्थ्य सेवा ड्रा अनुगमन करी म्यान नागरिक औषधी नष्ट को आयोजना सुदूरपश्चिम क्षेत्रीय महोत्सव दुई को तैयारी तीव्र बिक्री मध्य क्षेत्र का वासीदा टीफोन सेवा कंचनपुर का व्यापारी <्णागी> खुले याम नून बड़ी <्णागी> मूल्य में बिक्री <्णागी> करते कंचनपुर को दोधोरा चादनी में भारतीय पक्ष द्वारा दशक जगह र डम्पिङ साइट नहुँदा वैतीको सदरमुकामको बजार क्षेत्र र राजमार्ग दुर्गन्धित महिला सुरक्षा क्रिया संचालनमा आएपछि हिंसा पीड़ित महिलालाई युनिटी खबर नमस्कार म सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु कुनै पनि व्यक्ति विरामी भएपछि उपचार गर्नका लागि अस्पताल जाने गर्दछन् किनकि अस्पतालमा डाक्टरले स्वास्थ्य परीक्षण गरी सही औषधि दिन्छ र विरामी निको हुन्छ भनेर तर डडेलधुराममा भने डाक्टरले लेखेको औषधि त दिइन्छ तर म्याद सकिएको औषधि बिरामीहरूको हातमा दिएपछि रोग निको हुनु त कहाँ हो त्यसपछिको स्वास्थ्यमा हुने जटिलताको आकलन गर्न कठिन रहेको छ यसरी विरामीको हातमा म्याद मागेको औषधि दिइन्छ भने अब म्याद मागेको औषधिले कसरी होला यो घटना कुनै ग्रामीण बस्तीको होइन सुदूरपश्चिमको सबैभन्दा ठूलो उप क्षेत्रीय अस्पताल डडेलधुराभित्र रहेको साझा स्वास्थ्य सेवा औषधि बिक्री कक्षाको हो शनि उप क्षेत्रीय अस्पतालको आपतकालीन कक्षामा उपचार गरी साझा स्वास्थ्य सेवा औषधि बिक्री कक्षामा औषधि किन्न गएका बिरामीलाई म्यान नागेको औषधि दिएपछि साझा स्वास्थ्य सेवा औषधि बिक्री कक्ष दड़ेलधुराले म्यान नागेका औषधि बिक्री वितरण गर्दै आएको खुलासा भएको हो उप अस्पतालमा दुई हजार सत्रस साउने सञ्चालनमा आएको साझा स्वास्थ्य सेवा औषधि बिक्री कक्षाले बिरामीहरूलाई म्याद नागेका औषधि बिक्री वितरण गरिरहेको पीड़ित बिरामीहरूले गुनासो गरेका छन् बिरामीहरूलाई म्याद नागेको औषधि जानकारी अस्पताल पुगेको रेडियो युनिटीको समाचार टीमसँग साझा स्वास्थ्य सेवा औषधि बिक्री कक्षामा रहेका कर्मचारी कालु बिकले, विकले आफ्नो हातले गल्ती भएको स्वीकार गर्न भएको थियो औषधि दिदा, आफूले म्याद समाप्त भएको औषधि भन्ने जानकारी नपाएका कारण उक्त औषधि बिरामीलाई दिएको उनले बताएका छन् यसरी जनताको स्वास्थ्य संघ प्रत्यक्ष राख्ने औषधि बिक्री वितरण गर्ने साझा स्वास्थ्य सेवा औषधि बिक्री कक्षाले गरेको लावाही लापरवाहीका विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले भने साझा स्वास्थ्य सेवा औषधि बिक्री कक्षमा औषधिको अनुगमन गर्ने बताएका छन् आइतबार नै साझा स्वास्थ्य सेवा औषधि बिक्री कक्षामा अनुगमन गरिने अध्यक्ष सिंहले रेडियो युनिटलाई जानकारी दिनुभएको छ अहिले देखिएको गल्तीले साझा स्वास्थ्य सेवा औषधि बिक्री कक्षामा अनुगमन गर्नुपर्ने देखिएकाले तत्काल अनुगमन गरी म्यान नागेका औषधिहरू नष्ट गरिने उनले बताउनु छ डडेलधरामा आयोजना हुन लागेको सुदूरपश्चिम क्षेत्रीय महोत्सव दुई हजार त्रिहत्तरको तयारी तीव्र पारिएको छ महोत्सवका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू डडेलधुरा पुगिसकेकाले सा तयारी तीव्र रूपले अगाडि बढ़ाइरहेको डडेलधुरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष भोषराज भट्टले रेडियो रे युनिटलाई जानकारी दिनुभएको छ व्यापारिक स्थल मञ्च निर्माण कार्य कार्तिक उन्तिस गते भित्र तयारी सम्पन्न गरी लघु उद्यम कृषि पर्यटन जडीबुटी तथा जलविद्युत व्यापार तथा सांस्कृतिक प्रदर्शनीका लागि मंगसेर तीन गतेदेखि तेह्रसम्म सुदूरपश्चिम क्षेत्रीय महोत्सव आयोजना गर्न लागि हो डलडुरा को भित्री मधेश क्षेत्र का वासीदा टेलीफोन सेवाओं वंचित भाई परशुराम नगर पालिक का विभिन्न स्थान कर का करीबीस हजार वाशिंदा टेलीफोन सेवा वंचित भाई हाथ में मोबाइल छैन सूचना प्रवाह का अग्नो अग्लो ठावे तैंटर्क आउने जाने गद शिक्षक देव बहादुर थामी लेश नागरिक को हाथ हाथ में मोबाइल फोन भोबाइल फोन में नेटवर्क न भय पेलीफोन सेवा पानी मधेशा संचारसँग जोड़नका लागि नेपाल टेलिकमले सेवा विस्तार गरिरहेको भए पनि परशुराम नगरपालिकाका केही बस्तीहरूमा भने लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ कञ्चनपुरको दुधरा चाँदनीमा नुनको कृतिम अवाब सिर्जना भएको छ असाल्ट ट्रेडिङ कर्पोरेशनले दुधरा चाँदनीमा नुन पुर्याउन नसक्दा स्थानीय बासिन्दा भारतीय नुन खाना बाध्य भएका छन् भारत सरकारले पाँच सय र एक हजारका नोट प्रतिबन्ध लगाएपछि भारतबाट नुन आयात गर्न समस्या भएको हो नेपाली नुन दुधरा चाँदनीमा नजाने भएकाले भारतीय नुनको प्रयोग गर्दै आएको दुधरा पप्पू गुरूङले जानकारी दिनुभएको छ उहाँले भारतीय पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका कारण स्थानीय बासिन्दाले भारतीय बजार्ट नून किन्न न सकता दोधरा चादनी में नून को अभाव सृजना दोधरा चादनी नून को अभाव सृजना भय पी व्यापारे समेत नून को कृतिम अभाव देखते दे। खुलेआम बड़ी मूल्य में नून बेची रह उन्नी बीस रूपया पड़ने नून को पैकेट पच्चीस दौधरा चादनीमा भारतीय पक्षबाट दस गजा जग्गा अतिक्रमण भएको छ चाँ दौधरा चाँदनी नगरपालिका आठ सुन्दर नगर स्थित सीमा स्तम्भ नम्बर सोह्र र सत्र बीच क्षेत्रमा भारतीय नागरिकद्वारा दुवैतर्फको दश गजा अतिक्रमण भएको स्थानीयहरूले बताएका छन् भारतीय पक्षले विगत लामो समयदेखि नेपाली भूमि अतिक्रमण गरेर खेतीपाती गर्दै आएका छन् सशस्त्र पहरी सीमा सुरक्षा बल बोर्डर आउटपोस्टको टोली र भारतीय सीमा सुरक्षा बल एसएसपी सहित स्थानीयहरूको टोलीले अतिक्रमण भएको स्थानको निरीक्षणका क्रममा निरीक्षण गरे पनि अतिक्रमण हटाउन सकेको छैन झाड़ी फाडेर नेपाल तथा भारतीय तर्फको दश गजा जग्गामा भारतीयहरूले गहुँ तथा उखु समेत उत्पादन गरेका छन् दोधरा चाँदनी नगरपालिकाका स्थानीयलाई सीमावर्ती भारतीय बजार पार्ने भएकाले अतिक्रमणको विरोध गरी आफूलाई समस्या हुने कारणले आफूले विरोध गर्न नसकेको उनीहरूले बताएका छन् सुन्दर स्थानीय वासिन्दालाई पार्ने सीमावर्ती बजार मेलघाट खटीमा भएको हुँदा दिनराज सीमावर्ती भारतीय बजार मेलघाट तथा खटीमामा आवतजाउत गर्नुपर्ने भएकाले उनीहरूले खुलेर सीमा अतिक्रमणको विरोध गर्न नसकेको बताएका छनृ डम्पिङ साइट नहुदा बैतड़ीको सदरमुकामको बजार क्षेत्र र रा, राजमार्ग दुर्गन्धित भएको छ डम्पिङ साइटको अभावले सड़क छेउमै फोहोर फाल्न थालेपछि दुर्गन्धित बनेको हो बढ़दो बजारीकरणसँगै नगरपालिकाले फोहोर व्यवस्थापन गर्न डम्पिङ साइटको लागि उचित ठाउँ नपाउँदा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै आएको स्थानीय वासन्दा मोहन चन्दाले बताउनु भएको छ उहाँले भन्नुभयो काल्डो पुरिएर सड़क किनारमै फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ दोस्रो नगरपालिकाले सदरमुकाम गोठालापानी साहिलेक गढी बजार क्षेत्रबाट संकलन फोहोर साइलेक र गोठला पानी बीचको सड़क छेउ कने गाडा खोलामा फाल्ने गरेका छन् खुला फोहोरकै कारण सदरमुकाममा फोहोर जन्य रोगको जोखिम बढ़न थालेको छ सदरमुकाममा फोर फाल्ने डम्पिंग साइट नहुदा। सड़क छेउमा फोहोर फाल्नुपर्ने अवस्था रहेको छ परिषदबाटै डम्पिङ साइटका लागि जमीन खरीद गर्ने निर्णय भएको भए पनि अहिलेसम्म जमीन किन्न नसकिएको दक्षिण नगरपालिकाका सामाजिक विकास शाखा सा प्रमुख विनोद बहादुर चन्दले जानकारी दिनुभएको छ संविधान संशोधनमा हिमालयसं सहमति भइसकेको भन्ने प्रधानमन्त्रीले गरेको हल्ला निराधार भएको हिमालय उपाध्यक्ष भीम बताएका छन् विश्व चौतारी नेपाल अछामले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले हिमालय सरकारमा रहदा संविधान कार्यान्वयनको कार्यतालिका निर्वाचनको कार्यतालिका ल्याएको तर अहिलेको सरकारले सत्तालाई मात्र आफ्नो प्राथमिकतामा राखेको आरोप लगाउनु भएको छ सरकारका सय पूर्ण रूपमा असफल भएको भन्दै नेता राहुलले देशको समस्या समाधान गर्नुभन्दा पनि झनझन बल्झदै गएको आरोप लगाउनु भएको छ यसका सभापतिले नेपालले पहिलेदेखि नै ने अवलम्बन गर्दै आएको एक चीन नीतिका विरूद्ध काम गरेको र यसले देशलाई नै अप्ठ्यारो पार्ने काम गरेको बताउनु भएको छ शिक्षा मन्त्री धनीराम पौडेलले कैलालीको गेटामा स्थापना हुने भनेको मेडिकल कलेजको काम अघि बढ़ने बताउनु भएको छ पब्लिक मीडिया क्लबले धनखड़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शिक्षा मन्त्री पौडीले कलेजको भौतिक पूर्वाधारको निर्माणको लागि चारै टेण्डर आह्वान गर्ने तयारी भइरहेको बताउनु भएको छ पहिले वातावरण प्रभाव मूल्याङ्कनमा भएको ढिलाइले पूर्वाधार निर्माणले गति लिन सकेको थिएन वातावरण प्रभाव मूल्याङ्कनमै ढिलो हुँदाहरू काट्ने अनुमतिमा ढिलाइ भएको हो यस्तै शिक्षा मन्त्री धनीराम पौडेलले शैक्षिक गुणस्तर वृद्धिका लागि सात वर्ष विध्यालय क्षेत्र विकास योजना ल्याएको बताउनु भएको छ विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनका लागि करिब दश खर्ब लाग्ने अनुमान गरेको पनि उहाँले बताउनु भएको छ फ्रिक्वेन्सीलेसनको बयानब्बे दशमलव दुई मिका इन्टरनेटमा रेडियो भएको छ बैतडीको पाटनमा महिला सुरक्षा गृह संचालनमा आएपछि हिंसामा परेका महिलाहरूलाई सुरक्षित रूपमा राख्नका लागि सजिलो भएको छ सा। संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको सहयोग महिला तथा बाल बालिका कार्यालय पाटन बैतडीको समव नयाँमा महिला बचत तथा अर्यण सहकारी संस्था लिमिटेडले महिला सुरक्षा गृह संचालनमा ल्याएको हो महिला सुरक्षा गृहमा मानसिक अवस्था ठिक नभएकी अपरिचित व्यक्तिबाट गर्भवती भएकी अठार वर्षीय किशोरीलाई डाकेको महिला तथा बाल बालिका कार्यालय पाटन वैध्यका महिला विकास निरीक्षक विष्णनाथ भण्डारीले जानकारी दिनुभएको छ डडेलधुराको अनारखोली देवाल सड़क खण्डको डडेलधुरादेखि मगरौसम्म नियमित रूपमा यातायात सेवा सञ्चालन भएको छ भद्रपुरको मगरौसम्म जीपगाडी चल्ने भएपछि त्यहाँका जनता हर्षित भएका छन् उग्रतला सार्वजनिक यातायातले उक्त रूपमा नियमित रूपमा जीपगाडी चलाउने जनाएको छ मगरौदेखि डडेलधुरासम्म जीपगाडी चल्ने भएपछि स्थानीयहरू निकै हर्षित भएको भद्रपुर फूलकुडाका स्थानीय गणेश पाण्डेले बताउनु भएको छ दुध पोखरी फुलकुडा मगरौं दानाखोला तथा कैलपालका जनताहरू उक्त सेवाबाट प्रत्यक्ष लाभान्वित समेत उनले बताउनु भएको छ यातायात सेवा संचालनमा आएपछि स्थानीय उत्पादनले बजार पाउनका साथै टडलधुरासम्मको पहंच सरल हुने र विरामी अशक्त अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलाहरूलाई गन्तव्यमा जानका लागि सजिलो हुने भरतपुर उच्च माध्यमिक विद्यालयका प्राचार्य रामदत्त भट्टले बताउनु भएको छ नमस्ते शुक्ला भाटा यातायातका बस निर्वाध रूपले चल्न थालेका छन् श्रुरूका केही दिन प्रहरीको स्कटिङमा बस गएको भए पनि पछिल्लो समय निर्वाध रूपमा बिना स्कटिङ गाड़ीहरू चल्न थालेका हुन महाकाली यातायात र पवन दूत यातायातले गरेको अवरोधका कारण केही दिन बस स्कटिङमा पठाउनु परेको थियो शुक्ला फाटा यातायातका संचालक जनक कुवरले भने आज भोलि कुनै पक्षले अवरोध नगरेकाले गाड़ी विना स्किङ गरिरहेका छन् असोज अठाइस गतेदेखि नमस्ते शुक्ला यातायातले सेवा सुचारू गरेको थियो तर महाकाली सेती र पवन दूत यातायातको विरोधका कारण केही दिन सञ्चालनमा आएका थिएनन् देवल दिव्यपुर गाविसको आयोजनामा हिजो पहिलो चौमासिकको सार्वजनिक सुनवाई सम्पन्न भएको छ कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि सरकारी कार्यालयका प्रतिनिधि बुद्धिजीवी समाजसेवी तथा स्थानीय वासिन्दाको सहभागिता रहेको थियो कार्यक्रममा पहिलो चौमासिकमा गाविसले गरेका क्रियाकलापहरूको बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो सार्वजनिक सुनवाईमा बोल्ने अधिकांश स्थानीयले देवल दिव्यपुर गाविसले संचालन गरेको विभिन्न क्रियाकलापको पारदर्शिता रहेको र गाविसले दिनुपर्ने सम्पूर्ण सेवा स्थानीयलाई दिइरहेको बताएका छन्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 उपक्ष अस्पताल परिसर वे म्यान लगे औषधि बिक्री करते साझा स्वास्थ्य सेवा ड्रागमन करीव्र भ्री मध्य का वासीदा टीफोन सेवापारिक खुलेम बड़ी मूल्य में बिक्री कर दोधरा चादनी भारतीय पक्ष द्वारा दस गजा जगह को भनाई। र डम्पिङ साइट नहुँदा बैतडीको सदरमुकामको उपचार क्षेत्र र रा राजमार्ग दुर्गन्धित महिला सुरक्षा गिरा सञ्चालनमा आएपछि हिंसा पीड़ित महिलालाई धन्यवाद